आर पार आर पार टाइम आर टाइम आर टाइम को प्रभावकारी स्वास्थ्य सेवा को लगी रतनगर अस्पताल प्रणाली रतनगर मेन रोड चाड़ी चौक चितिशो को एक बजे तीसो को एक बजे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 रतनगर अस्पताल प्राली रतनगर दुई मेन रोड टाणी चौक चितो शून्य छप्पन पांच साठ तीन सौ एक चालीस मनोरंजन काबर को साथमाटल स्टार बैंक यूट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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्ल्यू डब्ल्यू डु डट रेडियो अर्पण डट कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ सुजिता हमाल अब खबर विस्तारमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्की सहित संवैधानिक अङ्गको प्रमुखमा सिफारिस तीनजनाको आज शपथ ग्रहण भएको छ संवैधानिक परिषदले सिफारिस गरेको नाम राष्ट्रपतिद्वारा अनुमोदन भएपछि कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले शपथ ग्रहण भएको हो सरको विरोधका बीच राष्ट्रपति यादवले पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई नियुक्ति गरेपछि कायम मुकायम प्रधान न्यायाधीश शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो शपथ लिनेमा अख्तियार प्रमुखमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्की लोक सेवा आयोगको अध्यक्षतामा कयदेवी एमी र महालेखा परीक्षकमा भानु आचार्य रहनु भएको छ उहाँहरूले आज पदभार सम्हाल्नुहुनेछ आज अख्तियार प्रमुखमा शपथ खाएपछि कार्कीले तीन वर्ष अघि नियुक्ति हुनुभएका आयुक्त केशव ब्राहाल पनि शपथ खुवाउनु भएको छ पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ब्रालाई माधव कुमार नेपालको पालामा नियुक्त गरिए पनि प्रमुख आयुक्त नहुँदा शपथ लिन पाउनु भएको थिएन यसैबीच कार्की नियुक्तिका विषयमा राष्ट्रपतिकाले बाहिर विद्यार्थीहरूले प्रदर्शन गरिएका छन् भने धरना दिन जान लागेका नागरिक अगुवालाई प्रहरीले राष्ट्रपति कालले नचिकेबाट पक्राउ गरेको छ उनीहरूलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राखिएको छ त्यस्तै विद्यार्थीहरूले राष्ट्रपति कालले अगाडि प्रदर्शन गरिरहेका छन् उनीहरूले कार्की विरूद्ध नाराबाजी गरेका छन् विभिन्न विद्यार्थी संगठनले ने दिखी का जाम कैंपस अक्का विद्यार्थी बिहान आठदि नौ बजेसम दुई घंटा उपत्य सब कैंपस अगाड़ी चक्काचाम करे ये दिवस दुई बजे भीरकोटी मंडप में विरोध प्रदर्शन करने ने प्रवक्ता यूपी लामिछाने जानकारी दूंभ एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच आज वार्ता भएको छ काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगंजमा भएको वार्तामा चुनावको वातावरण बनाउन खेल्ने भूमिका र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको छ सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गर्ने त्यसका लागि प्रमुख दलहरूबीच बोली सम्ममा छलफल गर्ने सहमति भएको नेताहरूले जनाएका छन् बैठकपछि काँग्रेसका नेता, का का नेता डा रामशरण महतले चुनावका लागि बिग्रदै गएको वातावरण र त्यसका लागि खेल्ने भूमिकाका विषयमा छलफल भएको बताउनु भएको छ वहाँले कार्कीका विषयमा अब विवाद गर्नुको औचित्य नरहेकाले त्यसलाई साम्य पार्न पनि छलफल गर्ने बताउनु भएको छ द्विपक्षीय वार्तामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू भने नेपाली काँग्रेसबाट सभापति कोइराला महामन्त्री कृष्ण सिटौला नेता मतलगा इतका, नेता सहभागिता कमिटीको बैठक आजबाट शुरू हुँदैछ केही बेरपछि पार्टी कार्य बल्खुमा शुरू हुने बैठकमा चुनावी रणनीति जेठबाट शुरू हुने अभियानका बेसीमा छलफल हुनेछ बैठक एघार बजे तय भए पनि शुरू भइ नसकेको एमाले जनाएको छ बैठकमा आज अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ प्रतिवेदनमा चुनावी रणनीति अन्य दलहरूसँग हुने तालमेल संविधान सभाको निर्वाचन लगायतका विषयमा समेटिएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले आजदेखि शुरू हुने बैठकमा मुख्य गरी चुनावी रणनीतिका बेसीमा छलफल हुने बैठकमा केन्द्रीय सदस्यको मनोनयन लोकमान सिंह कार्केको नियुक्तिका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको छ नेकपा एमाले जेठ पहिलो हप्तादेखि चुनावी अभियान शुरू गर्न लागेकाले बैठकको मूल एजेण्डा चुनावमा केन्द्रित रहेको नेताहरूले बताएका छन् एमाले केन्द्रीय समितिका लागि नौवटा एजेण्डा तय गरेको पनि गेवालीले सियालाई जानकारी गराउनु भएको थियो मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले केही अवस्थामा चुनाव हुन नसक्ने बताउनु भएको छ विराटनगर अठार मलाया रोडमा रहेको आफ्नै निवासमा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले निर्वाचन गर्ने र संविधान बन्ने आधार तयार नभई चुनाव हुन नसक्ने ढोक्वा गर्नुभएको हो यादवले निर्वाचन गर्ने आधारहरू क्षेत्र निर्धारण नागरिकता वितरण फोटोसहितको मतदाता नावली संकलनकारी सम्पन्न गर्ने र रा। राजनैतिक द्वन्द्व समाधान गरी संविधान बन्ने निश्चित आधार तय गरी संविधानसभाको चुनाव भए मात्र संविधान बन्न सक्ने बताउनु भएको छ यादवले अहिलेकै अवस्थामा संविधान सभाको चुनाव गर्नुपर्छ भन्नु केही स्वार्थी दलहरूले सत्ताको फोहोरी खेल खेल्नका लागि गरिएको षड्यन्त्र मात्र भएको टिप्पणी गर्नुभएको छ नाइजेरियाको उत्तर बोर्ना राज्यमा इस्लामिक अतिवादीसम्म बोको हराम र सुरक्षाकर्मी बीचको भिडन्तमा पचपन्नजना भन्दा बढ़ीको मृत्यु भएको छ बोर्ना राज्यको बामा शहरमा सुरक्षाकर्मी र विद्रोही बीचको झडपमा उनीहरूको मृत्यु भएको हो अत्याधुनिक हात सुसज्जित बोको हरामका लड़ाकुली स्थानीय प्रहरी चौकी र कारोगारहरूलाई मुख्य निशाना बनाएका थिए विद्रोहीको आक्रमणमा परि बाह्र प्रहरी चौधजना कारागार सुरक्षाकर्मी दुई सैनिक तथा चारजना सर्वसाधारण मालिक अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् बंगलादेशका विपक्षी पार्टीले आज र भोलि दुई दिने देशव्यापी हड़ताल आह्वान गरेका छन् आज बिहान छ बजेदेखि शुरू भएको राष्ट्रव्यापी हड़ताल साँझ छ बजे मात्र सकिने बताइएको छ यसअघि आइतबार सोमबार भएको विरोध प्रदर्शनमा भएको दमन र हत्याको विरोधमा राष्ट्रव्यापी हड़ताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपी का प्रवक्ता खन्दाकेर मोशरफले बताउनु भएको छ बंगलादेशको राजधानी ढाकामा स्नीतिलाई कड़ा कार्यवाही गर्ने कानूनी व्यवस्था लागू गर्न माग गर्दै इस्लामिक प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अडतिसजनाको मृत्यु भएको थियो बंगलादेशमा धर्मको नाममा जनवरी एकता भएका विरोध प्रदर्शनमा अहिलेसम्म एक सय भन्दा बढ़ीको मृत्यु भइसकेको बीबीसीले जनाएको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक एकमात्र खेल हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा पहिलो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद भेट्नेछन् चेन्नईको बाह्र खेलबाट अठार अङ्क छ भने हैदराबादको एघार खेलबाट चार चौध छ चेन्नई आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग चार अङ्कको दूरी बनाउने कोसिसमा रहनेछ भने हैदराबाद चेन्नईलाई पराजित गर्ने दाउमा रहेको छ गैराती भएको खेलमा मुम्बई इन्डियन्स विजय भएको छ वान खे स्टेडियम मुम्बईमा भएको खेलमा घरेलु टोलीले कोलकत्ता नाइट राइडर्सलाई पैसठी रनले पराजित गरेको छ मलेसियामा जारी नाइन... मलेसियामा जारी उन्नाइस वर्ष मुनिको एसिससी एलिड कप क्रिकेटमा नेपालसम्म विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ प्रतियोगितामा लगातार जित हात पार्ने क्रममा समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियालाई सात विकेटले पराजित गरेको हो मलेसिया भने समूह ओपविजेता भएको छ यसअघि नेपाल र मलेसिया सेमी फाइनलमा प्रवेश गरिसकेका थिए कलम नम्बर फोरको किन्नर ओलम ओभरमा मलेसियाले जितका लागि दिएको सत्तरी रनको झेनो लक्ष्य पुरा चौबिस ओभर र चार बलसम्म कुर्नु परेको थियो नेपालका हरिशंकर शाह अठाइस तथा निर्मल थापा तीन रनमा नट आउट रहेर निश्चल पाण्डे साथ अमित मिश्र दस बेभूष थापा सत्र रनको योगदान गर्दै पेभेलियन फर्किएका थिए टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले बाइस दशमलव चार ओभरमा अलआउट हुँदै उन्सत्तरी रन मात्र जोड्न सक्यो मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विनाश कर्णले छ भुवन कार्कले दुई यज्ञमान कुमार र सुशान्त भारीले एक एक विकेट लिएका थिए यसअघि नेपालले कतार बहराइन्द्र कुब्वेतलाई फराकिलो अन्तरमा हराएको थियो एलिड कप क्रिकेट प्रतियोगिताको नौ संस्करणसम्म आइपुग्दा चारात उप, पारिसकेको छ चा, भने हरेक संस्करणमा नेपाली टोलीले सेमी सम्मको यात्रा तय गरेका छन् एडिड कपको आधारमा युए बाहेक एक टोलीले अन्डर नाइन्टिन विश्वकप खेल्न पाउनेछन् युए आयोजकको हिसाबले सोतो अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट भइसकेको छ